तपाईँ सुन्दै हुनुहुन्छ साहित विज्ञान नेटवर्क नेपालद्वारा तयार पोडकास्ट कार्यक्रम मनोजिज्ञासाको मनोजिज्ञासा हरेक साताको शनिबार बेलुकी सभा पाँच बजेदेखि बजे बजेसम्म प्रसारित हुन्छ मात्र उज्यालो 90 नेटवर्कमा सीको सहयोग तथा नेपाल र उज्यालो नाइन्टी नेटवर्क ने नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा उपस्थित भएका छौ हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको बारेमा जानकारी गराउँछौ गएको अङ्कमा हामीले तपाईँको मनमा उत्पन्न हुने विभिन्न समस्या र मनोजिज्ञासाको सम्बोधन सिनियर क्लिनिकल साइकोलोजिस्ट जमुना सङ्ग्रहलाद्वारा गऱ्यौँ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 हाम्रो बानी स्वभाव र व्यक्तित्वमा कुन कुराले असर गर्छ मनोविज्ञानले यसको बारेमा के भन्छ वातावरण र वंशानुगत कारणले हाम्रो व्यवहारमा कस्तो असर गर्छ यो कुरामा हामी पहिलो खण्डमा कुरा गर्छौँ विशेष गरी महिलाहरूमा डाइटिङ गर्ने चलन नै छ आफ्नो शरीरलाई छरितो राख्ने भनेर रा। धेरै महिलाहरू खाना कम खाने व्रत बस्ने खाना बार्ने गर्छन् हो सुजन यो चलन धेरै महिलाहरूमा व्याप्त छ आफ्नो शरीरप्रति ध्यान राख्नु अस्वभाविक होइन तर आफ्नो छविलाई ध्यान दिँदा दिँदै खानकीमै समस्या पनि हुन सक्छ नि फेरी। तिमीले ठिक भन्यो कृपा अङ्ग्रेजीमा त्यसलाई इटिङ डिसअर्डर भनेर भनिन्छ यसबारेमा हामी कार्यक्रमको दोस्रो खण्डमा चर्चा गर्छौँ कार्यक्रमको तेस्रो खण्डमा चाहिँ हाम्रो नियमित साइकविज्ञान टिप पनि छ जसको लागि साथीले हामीलाई अन्तिमसम्म सुन्नुपर्नेछ कृपा तिमीले आफ्नो बानी व्यवहारा आफ्नो बुवा कि आमासँग मिल्छ जस्तो लाग्छ मलाई त दुवैजनाको बानी आफूमा छ जस्तो लाग्छ सुजन केही कुरामा आमा जस्तो छु भने केही कुरामा बुबा जस्तो, जस्तो लाग्छ भनेपछि तिम्रो सबै आनी बानी तिम्रो बुवा आमाको जस्तो छ त सबै त होइन तर धेरै चाहिँ हो जस्तो लाग्छ है मैले तिमीलाई यो प्रश्न किन गरेको हो भने मनोविज्ञानमा हामीले हाम्रो बानी आमा बुवाबाट ग्रहण गर्छौ कि सामाजिक वातावरणसँगको अन्तरक्रियाले बन्नी हो त भन्ने कुरामा निकै विवाद छ आज हामी यस विवादको बारेमा चर्चा गर्छौ त्यही त सुजन एक थरी भन्छन् हाम्रो आनी बानी सबै क्रम अनुसार अर्थात् अंग्रेजीमा इभोल्युसन पनि भन्छन् त्यसको परिणाम हो यस्ता मानिसहरूको तर्क के हुन्छ भने हामीले हाम्रो बुबा आमाबाट रूप रंग, उचाइ कपालको रंग, केही रोगहरू यदि पाउँछौँ भने बानी व्यवहार व्यक्तित्व खुबी आदि किन पाउँदैनौ त्यो त भयो सिक्काको एउटा पाटो अब सिक्काको अर्को पाटो पनि छ जसले सामाजिक वातावरणसँगको अन्तर्क्रियालाई अहम मान्छ यस्तो कुरामा विश्वास गर्ने मानिसहरू चाहिँ मानिस जन्मदा ऊ एउटा खाली पाना जस्तो हुन्छ जुन उसको लालन पालन हुर्किने क्रममा उसको सामाजिक वातावरणसँग हुने अन्तर्क्रियाले बिस्तारै त्यो खाली पानालाई भराउँदै लान्छ हामीलाई सुनिरहनु भएको साथीलाई चाहिँ के लाग्छ आफ्नो बानी व्यवहार के को उपज हो जस्तो लाग्छ आफ्नो बाबुआमाको वंशानुगत गुण हो कि सामाजिक वातावरणले निर्धारण गर्ने कुरो योसँग जोडिएको प्रश्न मनोवैज्ञानिक रूपले मात्र महत्वपूर्ण छैन कृपा यो सामाजिक सांस्कृतिक लैङ्गिक र रा राजनीतिक रूपले पनि महत्वपूर्ण छ चा। त्यो चाहिँ कसरी सुझन् आर्थर जेन्सन भन्ने एक अमेरिकी मनोवैज्ञानिकले गोरा र काला अमेरिकीहरूबीच बौद्धिक परीक्षण अर्थात् अङ्ग्रेजीमा इन्टेलिजेन्ट क्वेसन आइक्यू भनिन्छ त्यसको जाँच गरेका थिए त्यसमा उनले दुई समूहमध्ये गोरा अमेरिकीहरूभन्दा काला अमेरिकीहरूमा कम बौद्धिक क्षमता पाए यो कुराले गोरा जातिको जातीय सर्वोच्चतालाई धेरै नै बढावा दिने काम गर्यो त्यतिखेर उनको सहकर्मी मनोवैज्ञानिकहरूले उनको अध्ययनको धेरै आलोचना पनि गरे उनीहरूले त्यो अध्ययन अपरिपक्व भएको भनेर त्यस अध्ययनको विरोध गरे उनीहरूको अनुसार त्यतिखेरको सामाजिक राजनीतिक आर्थिक विभेद र फरक जीवनशैलीको पाटोलाई किन नजरअन्दाज गरियो भनेर प्रश्न उठाए राजनैतिक रूपमा पनि यो अध्ययनले हङ्गामा नै ल्याइदियो काला अमेरिकीहरूले यस अध्ययनलाई जलाए भने कतिपय गोरा अमेरिकीहरू आफ्नो जातीय सर्वोच्चताको प्रमाण हो भनी यस अध्ययनको बचाउ गरे भनेपछि त यो विषय त एकदमै महत्वपूर्ण पो रहेछ यसको उचित अध्ययन हुन जरुरी देखेँ मैले यस्ता अध्ययनहरू धेरै भइसके र कतिपय अझै पनि हुँदैछन् तर यस्ता अध्ययनहरूको निचोड के त यो जवाब खोज्नको लागि हामीले पद्मकन्यामा मनोविज्ञान अध्यापन गराउनुहुने किशोरी थापासँग कुरा गरेका थियौँ वहाँ पद्मकन्या क्याम्पसको मनोविज्ञान सङ्कायको प्रमुख पनि हुनुहुन्छ आउनुहोस् उहाँसँगको कुराकानी सुनौ न तपाईँलाई हाम्रो कार्यक्रम मनोजिज्ञासामा स्वागत छ धन्यवाद आज हामीले नेचर भर्सेस नर्सरको डिबेटको कुरा गरिराखेका छौँ अङ्ग्रेजीमा नेचर भर्सेस नर्सर भनेर भनिन्छ यसलाई नेपालीमा कसरी सजिलो तरिकाले व्याख्या गर्नुहुन्छ Uh, and nurture, uh, uh, नेचर एन्ड नर्चर जुन uh, अङ्ग्रेजी शब्दहरू हुन् यसलाई हामीले नेपालीमा बुझ्नुपर्दा जुन हामीले प्रकृतिबाट प्राप्त गर्ने कुराहरूलाई हामीले न नेचर भनेर अङ्ग्रेजीमा नेचर भनेर भनिन्छ जस्तो कि अब हामीले एउटा बच्चा जन्माउने प्रक्रिया भनेको पनि हाम्रो चाहिँ एउटा प्राकृतिक अथवा नेचरल प्रोसेस प्रक्रिया हो र ए सिधै हामीले प्रकृतिबाट पाउने सबै चिजलाई चाहिँ नि नेचर भनेर भन्छौँ नेपालीमा चाहिँ प्राकृतिक प्राप्तिहरू नर्सर चाहि अब जुन वातावरणमा बसेर हामीले कति खान सिक्छौँ लाउन सिक्छौँ बोल्न सिक्छौँ हिँड्न सिक्छौँ विभिन्न अरू अन्य प्रकारका व्यवहारहरू जुन वातावरणमा आएर एक अर्को व्यक्तिको सम्पर्कमा आएर सिक्दै जाने कुराहरू चाहिँ नि यो चाहिँ वातावरणीय हो जुन चाहिँ अङ्ग्रेजीमा नर्सर भन्ने गरिन्छ तपाईँको विचारमा कुन पक्षको तर्क दमदार छ जस्तो लाग्छ अब यसलाई राम्ररी हेर्ने हो र गहिरोसँग बुझ्ने हो भने मेरो विचारमा चाहिँ दुवै नेचर फर्सेस नर्चर प्राकृतिक रूपले पनि हामीले के कस्तो चिज प्राप्त गर्छौँ त्यो एउटा त्यो त स्टेबल अथवा अटल नै हुन्छ प्र र वातावरणमा आइसकेर जुन हामीले विभिन्न कुराहरू कस्तो कस्तो कुराहरू सिक्न पाउने अवसरहरू प्राप्त गर्छौँ त्यो अवसरहरूको कारणले गर्दाखेरि वातावरण पनि राम्रो पाउँछौँ या नराम्रो पाउँछौँ है त्यसले गर्दाखेरि दुइटै बाटोहरू चाहिँ नि एक आपसमा धेरै नै महत्त्वपूर्ण छ यो विशेष गरेर म चाहिँ एउटै मात्रै पाटो विशेष भनेर चाहिँ म भन्न रुचाउँदिनँ भनेपछि दुवै पक्षहरू चाहिँ सन्तुलित हुनु पर्यो सन्तुलित हुनुपर्ने चाहिँ बढी जरुरी छ हजुर म्याम अब नेचर भर्सेस नर्सरको जहिले आउँदा पनि टुन स्टडी अर्थात् जुम्लियामा गरिएको अध्ययनको बारेमा चर्चा हुन्छ यस्ता अध्ययनले खासमा के कुरालाई उजागर गरेको पाइयो ट्विन्स स्टडीको प्रश्न राख्नुभयो यो मनोविज्ञानमा यसले धेरै ठुलो कुरा गरेको हुन्छ हुन अब अहिलेको परिवेशमा धेरैजसो व्यक्तिहरू शिक्षित भइसक्नु भएको छ र सबभन्दा पहिला यसको यसले उजागर गर्ने कुराहरूमा मनोवैज्ञानिक गुणहरू व्यवहारहरू मान्छेको व्यक्तित्व मान्छेको बौद्धिकको बौद्धिकताको विकासहरू र मान्छेमा उनी विवेकको विकासहरू तर्कहरूको वि भी... कसरी र कसैमा कसो राम्रो भएको हुन्छ कसैमा छैन भन्ने पनि गरिन्छ यो गर्दाखेरि ट्विन्स स्टडीलाई चाहिँ नि सिद्धान्तकारहरूले बढी प्रयोग गरेको चाहिँ पाइन्छ चा। मनोवैज्ञान वैज्ञानिकहरूले पनि यसको बढी प्रयोग गरेको चाहिँ पाइन्छ चा। र योभन्दा पहिला हामीले चाहिँ चा। के बुझ्नुपर्छ भने पहिला ट्विन्स भन्ने बित्तिकै दुईवटा जुम्ल्या बच्चा मात्रै भन्ने बुझिन्छ तर त्यो जुम्ला बच्चाहरू पनि कसरी चाहिँ जन्मेको हो त भन्ने कुरालाई पनि हामीले छुट्याएर नै बुझ्नुपर्ने हुन्छ र ट्विन्स स्टडीमा हामीले आइडेन्टिकल ट्विन्स र फ्राटर्नल ट्विन्सको दुईवटा किसिमको ट्विन्सको चाहिँ अध्ययन गरेर उनीहरूको व्यवहारको निर्धारण गरेको हुन्छ जस्तो अब आइडेन्टिकल ट्विन्स भन्ने जुन हाम्रो एउटै अन्डाबाट त्यसलाई टुक्रिएर जुन बच्चाको चाहिँ विकास हुँदै गएको हुन्छ उसमा एउटै अन्डाको कारणले मानसिक गुण शारीरिक बनावट चाहिँ उस्तै उस्तै उस अथवा हन्ड्रेड पर्सेन्ट नै मिल्दोजुल्दो हुन्छ भन्ने चाहिँ नि सिद्धान्तहरूले प्रमाणित गरेको छ भने फ्याटर्नल ट्विन्स चाहिने दुईवटा अलग आ, अलग अन्डाबाट चाहिने विकास हुने हुनाले अलग अलग अन्डामा अलग अलग मानसिक गुण र शारीरिक बनावट विकास हुने सम्भावना धेरै भएको हुनाले यसमा चाहिँ हरेक व्यक्तिको बौद्धिक क्षमता र शारीरिक बनावट तर्कपूर्ण छ छैन या व्यक्तिमा बे, अरू अरू विभिन्न गुणहरूले सुसजित हुन्छन् यी कुराहरू फरक पर्न जाने हुन्छ र यो फरक आ, पचास पचास प्रतिशतले फरक पर्ने हुन्छ भन्ने कुराहरू चाहिँ सिद्धान्तकारहरूले यस्तो आधारमा लिएको हुनाले ट्विन्स पनि कस्तो किसिमको ट्विन्स भनेर चाहिँ हामीहरूले विचार गर्नुपर्ने हुन्छ र यसमा चाहिँ नि अब नेचर र नचरको पक्षबाट यो ट्विन्स स्टडिजलाई एकचोटि हामीले भन्नुपर्दा कहिलेकाहीँ एउटै ट्विन्सलाई दुई ठाउँमा राखेर पाल्दा पालन पोषण गर्दाखेरि के फरक पर्न जान्छ भन्ने प्रश्नहरू पनि उठेको पाइन्छ र कतिपय पाइएको छ भन्ने पनि देखाउन खोजिएको प्रयासहरू चाहिँ धेरै पाइन्छ तर हामीले यसलाई केलाएरै हेर्दा विश्लेषणै गरेर हेर्ने हो भने बायोलोजिकल फ्यामिली जन्मदाता बाबु बाबुआमाले पालेको ट्विन्स एउटा बच्चा र जसले चाहिँ नि एडप्ट गरेको हुन्छ पाल्न लगेको हुन्छ तिनीहरूमा चाहिँ नि हामीले वातावरणीय र प्राकृतिक ध्यानहरू फरक फरक पर्छ भन्ने कुराहरू हो तर यसमा चाहिँ यो विश्लेषणात्मक हिसाबले हेर्ने हो भने सबै व्यवहारमा समानता र सबै व्यवहारमा असमानता पाइने चाहिँ गर्दैन कुनै कुनै मा चाहिँ नि परिवार को पनि प्रभाव उले वातावरणीय रू, रूप रूपले पाएको हुन्छ र परसेंटेज पर्सेन्टेजसम्म फरक पर्न जान्छ भने बायोलोजिकल फ्यामिलीको प्रभाव चाहिँ नि टाढा राखेर रा पाल्दामा पनि त्यति फरक पर्दैन एउटाले जस्तो बिहेभियर गर्छ उसले अर्कोले पनि उस्तै बिहेभियरहरू गर्ने हुन्छ जस्तो एउटै किसिमको केटीहरू दिदीबहिनीहरू बिहा गर्ने ट्विन्स ब्रदर्सहरू पनि हुन्छ उनीहरूको इन्ट्रेस्टहरू एटिट्युड्सहरू यसरी नै विकास भएको हुन्छ पढ्दाखेरि उनीहरूको फर्स्ट ग्रेड फर्स्ट ग्रेड दुवै हुने होइन कसरी भयो त उनीहरूलाई अलग अलग पाले पनि दुइटा फ्यामिलीले पाल्दा पनि यस्ता केही कुराहरूमा फरक आउँदैन तर कुनै खास अब डेली फ्रिक्वेन्ट प्रभाव परिरहमा चाहिँ अलिकति मात्रै थोरै पर्सेन्टेजमा मात्रै फरक पाइन्छ भनेर भनिएको छ अब हामीले नेचरल नर्सको कुरा गरिराख्दा चाहिँ सिगमान फेडको अलिकति कुरा गरौँ सिगमान फ्र्डले मानिसको व्यक्तित्व ऊ पाँच वर्ष हुँदा नै परिपक्व भइसकेको हुन्छ भनेका छन् यसमा कतिको सत्यता भयो यो यह चाहिए मैं आपको भ्यू पॉइंट बुझे हेरी सीगमेंट ट्रइड को थिरी अनुसार जुन जो एकदि पांच वर्ष केटा बच्चा को एकदि सात वर्ष केटी बच्चा को चाहिए निर्माण व्यक्तित्व निर्माण करने पहलो अवस्था भी जो भूकोरा मैं चाहे सत्य नहीं लगने हमी संस्कृति में नानीदी लगे बानी छोड़ना रिवर्तन करना गाड़ो हो भन्ने उखान पनि हाम्रो परम्परागत रूपमा चलि नै आएको छ र यो उखानले के प्रस्ट्याउँछ त भन्दाखेरि बच्चा जन्मिने बित्तिकै जुन आमाको न्यानोपन आमाको स्याहार सुसार आमा आमाले दिने र त्यसपछि हुर्किँदै आएपछि बाबुको पनि असर सुरु हुन थाल्छ र यो बाबु आमाको जुन उनीहरूमा प्रभाव पर्छ बाबुआमाले गर्ने व्यवहारहरू त्यसपछि यो परिवारमा रहेका विभिन्न अन्य सदस्यहरूले पनि को पनि त्यत्तिकै भूमिका रहन्छ बच्चाप्रति उनीहरूले कसरी चाहिने हेरेका हुन्छन् कसरी व्यवहार गर्छन् कति माया गर्छन् या यो बच्चा त्यति कम्पिटेटिभ छैन प्रतिस्पर्धा गर्ने किसिमको छैन भनेर पनि विभिन्न कुराहरू टिका टिप्पणीहरू परिवारमा हुन्छ नै र यो गर्दाखेरि चाहिँ नि यी सबै कुराहरूको प्रभाव बच्चामा पर्छ र यो बच्चाले एक वर्षदेखि सात वर्षको अवधिभित्र उसले आफू शारीरिक रूपले असक्षम अथवा परनिर्भर भए तापनि उसको जुन हाम्रो ब्रेन मानसिक रूपले यी कुराहरू उसले टिपिनै राखेको हुन्छ सिकि राखेको राखे हुन्छ र यही बेला गरेको बानीहरू चाहिँ नि नानीदेखि लाग्यो बानी भन्ने हुनाले पूर्ण र परिपक्व व्यक्तित्व चाहिँ नि त्यतिखेर उसले ल्याइसकेको हुन्छ निर्माण गरिसकेको हुन्छ जुन कुरा पछि हामीले कति विभिन्न किसिमका शिक्षाहरू हासिल गर्दा पनि ती व्यवहारलाई चाहिँ परिवर्तन गर्न गाह्रो नै देखिन्छ कुन कुन व्यवहार र आनी नेचर अर्थात् हाम्रो आमाबाबाको जले गर्दा हुन्छ अब अक्सर गरेर बौद्धिक विकास व्यक्तित्वहरू शारीरिक बनावट बौद्धिक विकासहरूमा जुन हामीले वंशअनुसार चाहिँ नि हामीले कति कुरा मेमोरीहरू स्मृतिहरू आउन सक्छ अब यो डिसिसिप एबिलिटिजहरू चाहिने पनि आउनसक्छ प्रब्लम सल्भिङ बिहेभियर्सहरू पनि यी वंशानुगत अनुसार पनि आउनसक्छ ताकि सिकाएर भन्दा पनि उसको वंशबाटै नै उसमा त्यो गुणहरू छ भने उसले त्यो व्यवहारहरू समाजमा सजिलैसँग चाहिने बाहिर देखाउन सक्छ त्यस्तै कस्ता व्यवहार र बानी चाहिँ नर्चर अर्थात् हाम्रो था लालन पालन र सामाजिक वातावरणले निदान गर्छ अब सामाजिक व्यवहार र लालन पालनले निर्धारण गर्नेहरू चाहिँ नि सबभन्दा पहिला एक आपसमा दुइटा व्यक्तिको बिचमा गर्ने व्यक्ति व्यक्तिको व्यवहारको आदान प्रदान कसरी बोल्ने कसरी मान्छेहरूलाई रेस्पेक्ट गर्ने आफूभन्दा ठुलो आफूभन्दा सानो आफ्नो प्यारेन्टहरू ग्रान्ड प्यारेन्टहरू विभिन्न समाजमा त विभिन्न किसिमको रिलेसनसिप्सहरू हुन्छ त्यो सम्बन्धहरूलाई उसले कसरी आफ्नो उसमा चाहिँ नि प्रभावकारीतामा सक्छ यो कुराहरू जुन समाजमा बसेर समाज, समाज यानि कि आफ्नो फ्यामिलीबाट नै उसले सिकेर आएको हुन्छ र यो सिकेर आएका कुराहरूको आधारमा उसले यी रिलेसनसिप्सहरूलाई अगाडि बढाउन सक्छ भने त्यसलाई चाहिँ हामीले सामाजिक र सांस्कृतिक भन्नामा पनि फरक पर्दैनौँ किनभने विभिन्न किसिमको आफ्नो आफ्नो फ्यामिलीको संस्कृतिअनुसार हामीले व्यक्तिलाई सामाजिकरण गरिराखेका हुन्छौँ र यसबाट चाहिँ नि हामीले यी कुराहरू चाहिँ बच्चाहरूलाई सिकाएर त्यो अनुरूप चाहिँ नि गरेको छैन भन्ने कुराहरू पत्ता लगाउने पत्ता लगाउँछौँ या हामी निर्धारण गर्न सक्छौँ आजकल यस नेचर भर्सेस नर्सरको कुरालाई लिएर विज्ञहरू कसरी प्रस्तुत हुन्छन् यसलाई लिएर विज्ञहरू प्रस्तुत हुँदाखेरि अब नेचर एन्ड नर्चर प्रकृति र वातावरण दुवैको एक आपसमा चाहिँ नि एकदमै र रिलेसनसिप अथवा सम्बन्ध प्रगाड नै हुन्छ त्यसले गर्दाखेरि विज्ञहरूले पनि दुवै कुरालाई जोड दिनुपर्छ जुन हामीले वंशानुगत अथवा प्राकृतिक कुराहरू पनि कस्तो मात्रामा हामीले यस्तो चिजहरू प्राप्त गरेका छौँ र यसलाई हामीले कसरी चाहिँ अझै समृद्ध र विकसित गराउन सक्छौँ भन्ने कुरा वातावरणबाट दिने हुनाले विज्ञहरूले पनि दुवै कुराको जोडमा नै लिएको चाहिँ हामी पाउँछौँ मामा अब हामी अन्त्यमा आएका छौँ अन्त्यमा के भन्न चाहनुहुन्छ यो समयकालदेखि चलिआएको डिबेटको बारेमा यो समयकालदेखि चलिआएको जुन अब हाम्रो तर्क वितर्कहरू हो अब यसलाई चाहिँ नि एउटा सानो बिउबाट धेरै ठुलो कुराहरू हामीले आशा गरिराखेका हुन्छौँ जसलाई एउटा बीजलाई हामीले अङ्कुरित गर्नलाई प्राकृतिक प्रक्रियाले चाहिँ सिचित गरे हुन्छ भने त्यसलाई कस्तो किसिमको बनाउने हो त भन्ने कुरा चाहिँ वातावरणले चाहिँ थ्यागिराखेको हुन्छ त्यसले गर्दाखेरि कालान्तर भए पनि समयअनुसार भए पनि कुरा चाहिँ एउटै हो यो एउटा रुखलाई राम्रो तरिकाले हराभरा गर्नको लागि बिजदेखि लिएर यसको फैलिएको हाँगाहरूसम्म वातावरणले सँगसँगै साथसाथै सन्तुलित रूपमा चाहिँ नि ध्यान गर्नुपर्ने हुन्छ अब यो रुख भन्नु र हामी एउटा मान्छे भन्नुमा केही फरक नपर्ला यहाँको समय र महत्त्वपूर्ण विचारलाई धेरै धेरै धन्यवाद उहाँले भनेअनुसार नेचर र नर्चर एक अर्काका परिपूरक हुन् र ती दुवैको सन्तुलनले मात्र हरेक मानिसको बानी व्यवहारको विकास हुन्छ र नेचर र नर्चरको वाद विवाद अझै पछिसम्म पनि चलिरहनेछ जसले गर्दा यी विषयको ज्ञान अझै परिष्कृत हुँदै जान्छ उज्यालो 90 नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू सामग्री लिएर फेरि आउने नै छौँ उज्यालो उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ हामी महिलाहरू आफ्नो शरीरप्रति धेरै नै सजग हुन्छौँ आफ्नो शरीर, शरीर जहिले पनि छरितो राख्न खोज्छौँ र रा मोटोपान हुनबाट जोगिन प्रयासरत हुन्छौँ त्यसको लागि धेरैजसो महिलाले डाइटिङ अर्थात् आफ्नो खानपानमा नियन्त्रण गर्न खोज्छौँ तर यदि खानपानमा नियन्त्रण गर्ने क्रममा हामी चाहिने भन्दा बढी सजग भएर हामीलाई मानसिक समस्या त लाग्दैनौ तिमीले ठिक प्रसङ्ग निकाल्यौ कृपा इटिङ डिसअर्डर खाना सम्बन्धित जस्तो सुनिए तापनि यो हाम्रो सोचाइको उपज हो इटिङ डिसअर्डर विशेष गरी आफ्नो शारीरिक छविप्रतिको धारणा धेरै नै नकारात्मक भएर खानामा अत्याधिक नियन्त्रण गरेमा हुन सक्ने मानसिक समस्या हो यसै सन्दर्भमा मलाई वेस्टेड अ मेमोर अफ एनर एन्ड बुलिमिया नामक किताबबाट एक लाइन यहाँ प्रस्तुत गर्न मन लाग्यो यस किताबको लेखिका मार्या हर्न बेचरलाई एनोरक्सिया नर्वसा भन्ने इटिङ डिसअर्डर हुन्छ उनी आफूमा एनोरक्सिया हुन सुरु गर्दाको अवस्थाको बारेमा यसो लेख्छिन् एनोरक्सिया मलाई विस्तारै भयो मेरो स्कुलमा असाध्यै पातला केटीहरू थिए जो धेरैजसो नर्तकी थिए आफ्नो वजनप्रतिको अत्याधिक सजगता एकदमै सामान्य सर्वमान्य कुरा जस्तै थियो केटाहरूको खास खुस र हेराई जसो एकदमै पातली केटीहरूमा केन्द्रित हुन्थ्यो हामी क्यान्टिनमा हरेक खानेकुराको क्यालोरीको बारेमा घन्टौँ छलफल गर्थ्यौँ हाम्रो दुईवटा दुनियाँ थियो जहाँ हामी एक दुनियाँबाट अर्कोमा जहिले हिँडिरहेका हुन्थ्यौँ जब हामी पढाइको दुनियामा हुन्थ्यौं त्यहाँ मैले देख्थेँ कि जुन केटी अघिसम्म आफ्नो शरीर ऐनामा हेरेर धनै रोएकी थि सेक्सपियरको कहानीमा रसमान्दै उत्सुकताको साथ पढिरहेकी हुन्थी धन्यवाद कृपा तिमीलाई यो सान्दर्भिक उद्धहरण प्रस्तुत गरेकोमा साथीहरू यसमाथिको छोटो उदाहरणबाट इटिङ डिसअर्डर कसरी सुरु हुँदोरहेछ भन्ने कुराको भ्यौ पाउनुभयो होला यसै विषयमा थप कुरा गर्न हामीसँग क्लिनिकल साइकोलोजिस्ट नर्मदा देवकोटा हुनुहुन्छ उहाँ कान्ति बाल अस्पताल र न्युरो रिदम अस्पतालमा क्लिनिकल साइकोलोजिस्टको रूपमा काम गर्नुहुन्छ आउनुहोस् अब उहाँसँगको कुराकानी सुनौन तपाईँलाई इटिङ डिसअर्डर डिसअर्डर भन्ने बित्तिकै एउटा रोग भन्ने बुझिन्छ होइन जुन चाहिँ एबनर्मल कन्डिसन भन्ने बुझिन्छ जुन खानपानमा हुने चाहिँ होइन अनि अनियमित तरिकाले खानपान गर्ने अथवा को फर इक्जाम्पल यसमा चाहिँ जस्तै कहिले धेरै खाने कहिले चाहिँ आफूले चाहिँ कम खाने होइन यो कुराहरूले गर्दाखेरि एउटा रोगको रूपमा रह्यो भने त्यसलाई चाहिँ हामीले इटिङ डिसअर्डर भन्छौँ यो कति प्रकारका हुन्छन् इटिङ डिसअर्डर भनेर जुन हाम्रो एउटा स्पेसिफिक क्लासिफिकेसन सिस्टम छ होइन आइसिडी टेन डिएसएम फोर भ डिएसएम फोर डिएसएम फाइभ पनि आइसकेको छ यिनीहरूसँग हेर्दाखेरि चाहिँ तिन चार प्रकारकाहरू पाइन्छ होइन मेन्ली इटिङ डिजर्डर भनेको चाहिँ एउटा एनोरक्सिया नर्भसा भन्ने छ बुलेमिया नर्भसा भन्ने छ अनि एउटा चाहिँ बिन्स टाइपको इटिङ भन्ने छ अनि एउटा चाहिँ कुनै साइकोलोजिकल फ्याक्टरहरूले गर्दाखेरि कर चाहिँ साइकोलोजिकल कुनै एक्सिडेन्टहरू भयो होइन फर एक्जाम्पल एक्सिडेन्टहरू भयो स्ट्रेस भयो भने त्यो बेलामा चाहिँ बडी लिने साइकोलोजिकल इटिङ डिजर्डर भन्ने यस्ता खालका क्लासिफिकेसनहरू छन् त्यसमध्ये पनि ब्युलेमिया र एनोरक्सिया चाहिँ बढी देखिन्छ प्रमुख भनेको चाहिँ बुलेमिया र एनोरोक्सिया नर्भसा Mm, यो अब डायग्नोसिस गर्न अलिकति गाह्रो नै छन् यिनीहरू होइन इटिङ डिसअर्डर अहिले पनि कन्ट्रोभर्सी नै छन् गर्दाखेरि हामीले ओभरअल डायग्नोसिस भएको अब नेपालको सन्दर्भमा त स्टडीहरू छैन होइन करिब वानदेखि थ्री पर्सेन्ट जति यो रोगहरूको सफरहरू चाहिँ पाइन्छ हजुर अब हामीले यो प्रमुख जुन इटिङ डिसअर्डर छ ब्युलिमिया र एनोरेक्सिया यसको बारेमा छोटकरीमा बताइदिनुहोस् न यो चाहिँ के हो खासमा र यसको डिफ्रेन्सेसहरू के छ जस्तै एनोरोक्सिया नर्भसा भनेको चाहिँ खाना खानालाई चाहिँ एकदमै कम गर्ने क्या उसको मनमा चाहिँ के हुन्छ भने खाना खाना कम गर्ने पनि के हुन्छ त मनमा भन्दाखेरि वेट घटाउने पपोज हुन्छ जुन यो यो एनोरोक्सिया नर्भसामा चाहिँ उसको त्यो मेन्टालिटी नै के हुन्छ त भन्दा वेट चाहिँ घटाउने र वेट घटाउँदा घटाउँदा उसले यतिसम्म वेट घटाउँछ कि जुन बडीमा हुनुपर्ने भन्दा फिफ्टिन वेट चाहिँ लस भएको हुन्छ यसमा चाहिँ होइन उनीहरूको भनेको म एकदमै मोटिभ भएँ बडी इमेजसँग चाहिँ एकदमै कन्सियस हुन्छ क्या मान्छे मोटिभ भए जति पनि उसले ऐना हेर्छ होइन जस्तै फिमेलहरूमा बढी हुन्छ भने चाहिँ भन्नु त मेलमा पनि हुन त हुन्छ फिमेलहरूमा बढी हुन्छ भने छ अब यो फिमेलहरू चाहिँ के हुन्छ ऐनामा हेर्दाखेरि उनीहरूले आफूलाई मोटो नै देखिरहेको हुन्छ जति वेट लस गर्यो भने पनि मोटो नै देखिरहेको हुन्छ मैले भन्न खोजेको के भने फिफ्टिन पर्सेन्टभन्दा बढी चाहिँ उसको बडी वेट चाहिँ लस भएको हुनुपर्छ हजुर फिफ्टिन पर्सेन्टभन्दा बढी चाहिँ मुलिमिया भनेको चाहिँ यसमा चाहिँ कस्तो था हुन्छ भने उसलाई चाहिँ बडी खाना एकदम एक्सेसिभ तल तल लाग्ने खाने खानेकुराको भोक लाग्ने उसलाई थाहा छ म मोटो छु भनेर भन्ने चाहिँ थाहा छ त्यसले गर्दाखेरि उसलाई गिल्टी हुन्छ होइन तर उसले त्यसलाई कन्ट्रोल गर्न सक्दैन अनियन्त्रित रूपमा चाहिँ खाना खाएको खाइ हुन्छ होइन छिटो छिटो खाने तर खाइसकेपछि उसले चाहिँ जुन कन्सियस हुन्छ बडी वेटसँग ऊ पनि कन्सियस चाहिँ हुन्छ होइन म मोटाएँ एकदम नराम्रो भए बढी अनि उसलाई झन बडी गिल्टहरू हुने हुँदाखेरि चाहिँ एक्सेसिभ एक्सर्साइजहरू गर्ने होइन अनि र भमिट गर्ने मेन चाहिँ उसले चाहिँ भमिट गरेर त्यसलाई फाल्छ खाने खान्छ तल तल लाग्छ एकदमै धेरै खान्छ अनि खाइसकेपछि चाहिँ त्यसलाई के गर्छ उसले भमिट गरेर बाहिर फाल्ने त्यस्तोहरू हुन्छ यतिसम्म हुन्छ कि उसले चाहिँ भमिट गराउने औषधिहरू पनि लिन्छ त्यसले फाल्नको लागि यसमा चाहिँ साइकोलोजिकल फ्याक्टरहरू एकदमै म चाहिँ बढी हुन्छ त्यसमा चाहिँ एन्जाइटी बढी हुन्छ तनाव बढी हुन्छ म नराम्रो भएँ भन्ने खालको हजुर एन्ड्रेक्सियामा जुन यो बुलेमियामा चाहिँ के हुन्छ त भन्दा म बडी मोटा पाएँ एकदमै मन नराम्रो भएँ यो पनि बडी इमेजसँग नै हुन्छ अनि त्यसले गर्दा उले भमिट गरेर फाल्दि दे। फालिदिन्छ दुइटै कन्डिसनहरू नै सिरियस कन्डिसनहरू हो अब इटिङ डिसअर्डरको प्रमुख कारणहरू चाहिँ के के छन् अहिलेसम्म यसको एक्ज्याक्ट कजै यही हो भनेर त छैन होइन जस्तै कजहरूमा चाहिँ हाम्रो जुन अरू साइकेट्रिक डिसअर्डरहरू जस्तै हुन्छ होइन मानसिक रोगहरूको जस्तै बायोलोजिकल कारणहरू हुन्छ होइन साइकोलोजिकल कारणहरू हुन्छ र सोसल इन्भाइरोमेन्टल कारणहरू नै हुन्छ अब बायोलोजिकल कारणहरू भनेको चाहिँ कस्तो भने जस्तै धेरै हर्मोनल इम्ब्यालेन्सहरू हुने होइन अनि न्युट्रिसनल डिफिसियन्सीहरू पहिल्यैदेखि हुने जसले गर्दाखेरि चाहिँ हर्मोनहरू पनि इम्ब्यालेन्स बनाइदिन्छ शरीरमा र अनि जेनेटिकल्ली पनि हुन्छ भन्ने छ जुन हाम्रो बायोलोजिकल कजहरूमा चाहिँ अनि जस्तै साइकोलोजिकल कजहरू भनेको त्योसँग बडी इमेजसँग लिएर उसको चाहिँ के हो त सेल्फ स्टिमको कुराहरू आउँछ एकदमै लो सेल्फ इस्टिम हुन्छ म चाहिँ एकदमै नराम्रो छु त्यस्तो खालको भावनाहरू चाहिँ हुन्छ र अनि एक्सेसिभ वेट घटाउनको लागि तनावहरू बढी हुन्छ यिनीहरू साइकोलोजिकल भयो जस्तै पर्सनालिटीहरू पनि हुन्छ पर्सनालिटी भनेको आफ्नो जुन आफ्नो एउटा युनिकनेस हुन्छ त्यो पनि हुन्छ कि उनी यो पर्सनालिटीले गर्दा खेरि पनि एकदम राम्रो बन्नुपर्ने कुनै कुनै पर्सनालिटीहरू हुन्छ त्यस्तो केसहरूमा पनि बढी हुने हुन्छ उन होइन पर्सनालिटी पनि हाम्रो साइकोलोजिकल फ्याक्टरमै आउँछ जुन इन्भाइरोमेन्टल सोसल फ्याक्टरहरू भनेको छ चा। यिनीहरू चाहिँ अलिकति सोसाइटीले प्रेसर गर्ने क्या के, केटी मान्छे भनेको एकदमै दुब्लो हुनुपर्छ राम्रो हुनुपर्छ होइन त्यस्तो खालको अनि कुनै कुनै अब यस्तो प्रोफेसनहरू छ त्यो प्रोफेसनलहरूमा पनि जस्तै मोल्डिङ खालको होइन अनि एथलेटहरू एकदमै रनिङ गर्नुपर्ने यस्तो यस्तो खालको प्रोफेसनहरूले पनि उनीहरूलाई के गर्छ वेट लुज गर्नको लागि चाहिँ प्रेसराइज गर्छ अघि तपाईँले भनिहाल्नुभयो कि यो प्रब्लम चाहिँ विशेष त महिलाहरूमा देखिन्छ तर के कारणले गर्दाखेरि चाहिँ पुरुषहरूको दाजुमा महिलाहरूमा बढी समस्या देखिन्छ त यो धेरै धेरै जसो चाहिँ मेरो विचारमा चाहिँ हाम्रो यो सोसोकल्चरल प्रेसरहरू नै हो जस्तो लाग्छ केटी मान्छे भनेको एकदमै धुब्लोनुपर्छ फ्री टाइम फिगरहरू जिरो फिगर भन्ने हुन्छ नि हो त्यो फिगरहरू मेन्टेन गर्नुपर्छ भन्ने खालको त्यो प्रेसरहरूले हो जस्तो लाग्छ तर र अनि अब यो अलिकति मेल नहुने भन्ने त होइन रियर त रियर हो होइन त्यसले गर्दाखेरि पनि त्यो फाइन्ड आउट ड्रायग्नोसिसमै अलिकति प्रब्लम पनि भगाउनै हुनसक्छ इटिङ डिसअर्डर हुँदाखेरि चाहिँ कस्ता लक्षणहरू देखिन्छन् लाइक सिम्टम्सहरू चाहिँ कस्ता देखिन्छन् जस्तै यो सिम्टम्सहरू भन्दाखेरि चाहिँ यसको एकदमै धेरै भनेको बडी इमेज मैले भनेँ होइन ना। एनरक्सिया नर्बोक्सा छ भने वेट धेरै नै लुज हुने भयो फिफ्टिन पर्सेन्ट भन्दा बडी नै लुज हुने भयो बुलेमिया छ भने ओभर वेटै हुने हो एक्सेसिभ हुने भयो होइन वेटहरूले एउटा त्यो भयो अर्को योसँग रिलेटेड साइकोलोजिकल फ्याक्टरहरू चाहिँ हामीले चाहिँ फाइन्ड आउट गर्नुपर्ने हुन्छ अर्को भनेको यसको सिरियस मेडिकल इलनेसहरू आउँछ क्या जुन भमिट गर्छ एकदम खाना खाँदैन भनेपछि इलेक्ट्रोलाइट इम्ब्यालेन्सहरू हुन्छ क्या शरीरमा चाहिने जुन जुन फ्याक्टरहरू हो यो के भन्छ नुनहरूको फ्याक्टरहरू ग्लुकोजहरूको फ्याक्टरहरू होइन क्यालसियमहरू फस्फोरसहरू म्याग्नेसियमहरू यिनीहरू फ्याक्टरहरू चाहिँ कम भइदिँदाखेरि चाहिँ सिरियस मेडिकल इलनेसको रूपमा चाहिँ आउँछ एउटा बढी हेरेर पनि थाहा पाउने भयो अर्को भनेको के त भन्दा त्यसको सिम्टम्सहरूले गर्दाखेरि कर था पनि थाहा भयो कि भनेपछि यसको चाहिँ शारीरिक र मानसिक दुइटै असरहरू छ एकदमै जेडली चाहिँ शारीरिक लक्षणहरू हुन्छ क्या एकदमै भनेको ज्यानसम्म जान सक्ने खतराहरू हुने भयो क्या मल्टिपल अर्गानहरू फेलियर हुन्छ जस्तै किडनी फेलियर हुन्छ होइन ऊहरू न्युट्रिसनहरू नपुगेपछि जुन मैले अघि भने नि सोडियम पोटासियम म्याग्नेसियमहरू क्याल्सियमहरू यिनीहरू फ्याक्टर नपुग्दाखेरि चाहिँ किडनीमा असर गर्ने मुटुमा असर गर्ने होइन मल्टिपल अर्गानहरू फेलियर भएको भएर यो त एकदम मेडिकल इमर्जेन्सी नै हो यस रोगसँग हाम्रो यो समाज रीतिरिवाज परिवारको चाहिँ कस्तो सम्बन्ध हुन्छ जस्तै एउटा कारणमा चाहिँ मैले अघि भनेको थिएँ नि हाम्रो बायोलोजिकल साइकोलोजिकल सोसल कारणहरूमा एउटा फ्यामिली डिस्टर्बेन्सेस छ भने पनि त्यसमा एउटा कज राखेको छ क्या भनेपछि अब कज पनि भयो होइन अब त्यसको म्यानेजमेन्टमा पनि फ्यामिलीको एकदमै इम्पोर्टेन्ट रोल हुन्छ क्या जस्तै यो डायग्नोसिस भइसकेपछि फ्यामिलीको हेल्प भनेको एकदमै अब यो प्रायः जसो एडोलेसेन्सहरूमा हुन्छ क्या एनरक्सिया नोर्गोसा भनेको तेह्र वर्षदेखि अब माथिको बच्चाहरूमा हुने भयो ठ्याक्क डेभलप हुने बेलाको बच्चाहरूमा भयो फ्यामिलीहरूलाई नै बुझाउनुपर्छ मेन त फ्यामिली थेरापी नै यिनीहरूको लागि चाहिँ इम्पोर्टेन्ट भनेर भनिरहेको हुन्छ होइन म्यानेजमेन्टको हिसाबले नि गर्दाखेरि चाहिँ आफ्नो शरीरलाई हानि हुने गरेर कति र कतिपय अवस्थामा त जानै जोखिममा राखेर रा, मानिसहरू किन यो रोगप्रति उद्धत हुन्छन् मेन भने मैले भने नि एउटा साइकोलोजिकल फ्याक्टर हुन्छ क्या त्यसमा होइन उनीहरूले त्यो चाहेर चाहेर भन्दा पनि कुनै किसिमको प्रेसरहरू भयो जस्तै समाजको प्रेसरहरू भयो होइन जुन प्रोफेसनल प्रेसरहरू भयो प्रोफेसनलको मान्छे यस्तो हुनुपर्छ भन्ने खालको भयो केटी मान्छे भनेको यस्तो हुनुपर्छ भन्ने खालको त्यो प्रेसर पनि एक ठाउँमा छ भने अर्को जुन यो बुलेमियामा त क्रेभिङ हुन्छ क्या तल लाग्छ एकदमै भोकै बस्न नसक्ने खालको कुराहरू हुन्छ भनेको त्यो साइकोलोजिकल फ्याक्टर उसले चाहेर पनि कन्ट्रोल गर्न सकिरहेको छैन क्या बडीले त्यो मागिरहेको छ होइन नत्र भयो त किन खाएर अनि ममिट गरेर फेरि ब्यालेन्स गर्न खोज्थ्यो त जुन यो डाइटिंग गर्ने चलन छ नि महिलाहरूमा यसले चाहिँ यो डिस इटिङ डिसअर्डरलाई चाहिँ कसरी हेल्प गरिरहेको छ डाइटिङ गर्ने भने यही प्रेसरले गर्दाखेरि पनि गर्ने हो होइन उनीहरू राम्रै भन्नु उनीहरूको कन्सेप्ट के हुन्छ त भन्दाखेरि देखि म एकदम दुब्लाउनुपर्छ होइन किनभने mm. चाहिँ यो त अभियसली नराम्रो हो तर एक हिसाबले फेरि राम्रो पनि हो किनभने अब धेरै ओभिज भयो भने पनि त हेल्थको दृष्टिकोणले हेर्ने हो भने ओभर भयो भने जस्तै हाम्रो यो बडी मास इन्डेक्स भन्ने छ यो अबाउट एटिनदेखि ट्वेन्टी फोर पोइन्ट नाइन जति चाहिँ नर्मल भनेको छ होइन त्योभन्दा बढी भयो भनेपछि हेल्थको रिस्क भनिएको छ क्या ओबिसिटी हुन्छ भने त्यो मिनिमाइज गर्नलाई मोटो मान्छेले केही घटाउने घटाउने भनेर सट्टै पुरै होल फास्ट बस्ने होइन कि केही लिमिटेड क्यालोरी डाइटहरू घटाउने त्यो त त्यो हेल्थको दृष्टिकोणले राम्रो हो तर त्यो कन्सेप्टै त्यो राखेर एकदमै राम्री नै हुनुपर्ने हिसाबले गर्दाखेरि लो नै बनाउनु फिफ्टिन पर्सेन्टभन्दा लो बनाउनु जस्तै एटिन पोइन्ट लो बनाउनु भनेको चाहिँ त्यो त्यो चाहिँ अब राम्रो भयो होइन अब यसको उपचार विधिको बारेमा केही भनिदिनुहोस् न यसको उपचार विधिहरू भने भनेर अब के हुन्छ भने यसको फर्स्ट भनेको मैले अघि भने सिरियस मेडिकल कन्डिसनहरू आउनसक्छ मल्टिपल अर्गानहरू फेलियर हुनसक्छ फर्स्ट त एकदमै इमर्जेन्सी हो त्यो मेडिकल म्यानेजमेन्ट गर्नै पर्ने हुन्छ होइन अनि त्यसपछि भनेको मैले अघि अर्को पनि भनेको थिएँ यो साइकाट्रिक कोमोर्बिडिटिजहरू भनेको सँगसँगै योसँग रिलेटेड ए एन्जाइटीहरू चिन्ताको रोगहरू आउनसक्छ जस्तै के भन्छ यो दिगदारीपन भने डिप्रेसनको रोगहरू आउनसक्छ होइन यिनीहरू अ जस्तै अप्सेसनकोहरू हुनसक्छ यिनीहरूको लागि चाहिँ मेडिकल म्यानेजमेन्ट यता साइकेट्रिक मेडिसिनहरू पनि हुन्छ भने अब यसको अझ हाम्रो साइकोलोजिकल पार्टबाट हेर्दाखेरि चाहिँ कग्नेटिभ बिहेभियर थेरापी भनेको चाहिँ यसको लागि रिकमेन्डेड ट्रिटमेन्टै हो होइन सो कग्नेटिभ बिहेभियर थेरापीमा के हुन्छ त भन्दाखेरि जस्तै हामीले अब जुन गिल्टहरू हुन्छ भने चाहिँ होइन लो सेल्फ इस्टिमहरू हुन्छ भने चाहिँ हो त्यसलाई चाहिँ लिएर उनीहरूको थिङ्किङलाई चाहिँ थिङ्किङ बिहेवियर ले गर्दाखेरि कर चाहिँ कसरी यो रोगलाई मेन्टेन गरिरहेको छ त त्यो फ्याक्टरलाई फाइन्ड आउट गरेर उनीहरूलाई चाहिँ हेल्प गर्ने पद्धति हुन्छ कम्युनिटिभ बिहेभियर थेरापी यदि फ्यामिली डिस्टर्बेन्सेसहरू छ अरू कजहरूबाट छ भनेपछि फ्यामिली थेरापीहरू पनि हुनसक्छ जस्तै म्यानेजमेन्टमा त्यो बच्चाहरूले ओभर भएर त्यो गरिरहेछ भने फ्यामिलीको रोल के त भनेर हो यस्तो यस्तो खालको कुराहरू भने फ्यामिली थेरापीहरू पनि हाम्रो पार्टबाट चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ अन्त्यमा जो स्ट्रिक्ट डाइटिङमा हुनुहुन्छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ स्ट्रिक्ट डाइटिङमा बस्नेहरूलाई चाहिँ मैले के भन्छु भने तपाईँको वेट बडी छ भने होइन जुन बडी मार्क्स इन्डेक्सभन्दा बडी छ एकदम ओभेजै हुनुहुन्छ भने चा तपाईँले चाहिँ के गर्नु पऱ्यो त्यो त्यसलाई भनेर म्यानेज त्यसलाई मेन्टेन गर्ने हिसाबले चाहिँ गर्नुपऱ्यो लो बडी वेट हुन दिनु भयो नर्मल ना, ना, वे वेट मेन्टेन गर्नको लागि तपाईँले रेगुलर एक्सर्साइजहरू गर्ने होइन त्यो के भन्छ परिधिभित्र बसेर चाहिँ गर्नुपऱ्यो लो हुन दिनु पनि भएन ओभेजहरूले त मेन्ली समय देरे देरे साथी हाम्रो विज्ञको कुराकानीबाट इटिङ डिसर्डर कत्तिको गम्भीर समस्या रहेछ र रह यसको विभिन्न पाटाहरूको बारेमा थाहा पाइहाल्यौ अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साग विज्ञान टिपमा प्रवेश गर्दैछौँ आजको सायुविज्ञान टिप हामी टिपियोमा मनोविमर्शविदको रूपमा आबद्ध अनिल विलासबाट लिन्छौँ आउनुहोस् उहाँको टिप सुनौ यदि तपाईँलाई आत्महत्याको सोच आइरहेको छ भने पहिला तपाईँ विचार गर्नुहोस् तपाईँको सोल्युसन भनेको आत्महत्या हो कि तपाईँको समस्या हो किनभने तपाईँको समस्याभित्र तपाईँको सोल्युसन हुन्छ त्यही भएर आत्महत्या तपाईँको सोल्युसन होइन समस्या तपाईँको सोल्युसन हो समस्याभित्र नै तपाईँ आफ्नो सोल्युसन खोज्नुहोस् जस्तो कि सबैभन्दा पहिला तपाईँ विचार गर्नुहोस् तपाईँ किन आत्महत्या गर्न चाहनुहुन्छ आत्महत्या गर्नुको पछाडि धेरै कारणहरू हुनसक्छन् त्यसमध्ये आफ्नो कारण के हो त त्यो पहिचान गर्नुहोस् त्यसपछि तपाईँले त्यो सोल्युसन त्यो त्यो समस्याको समाधान कहाँबाट हुन्छ त्यतातिर ध्यान दिनुहोस् आत्महत्यातिर होइन किनभने मान्छेले जीवन भनेको एकपटक पाउँछ एकचोटि गएपछि गयो सक्यो फेरि तपाईँले चाहेर पनि फर्केर आउँदैन त्यही भएर प्लीज म तपाईँहरूलाई भन्छु कुनै यस्तो अप्रिय घटना घटाउन लाग्दै हुनुहुन्छ भने दुईपटक अझ सोच्नुहोस् कसैबाट सहयोग पाइन्छ र कसैले सहयोग गर्छ र तपाईँको समस्या समाधान हुन्छ भने त्यतातिर लाग्नुहोस् किनभने तपाईँको समाधान भनेर भनेको आत्महत्या होइन समस्याको समाधान हो त्यही भएर पहिला समस्यालाई बुझ्नुहोस् अनि समाधानतिर लाग्नुहोस् यो समाधानको लागि तपाईँलाई धेरैले सहयोग गर्न सक्छ जस्तै कि मनोविमर्शकर्ता मनोचिकित्सक मन मिल्ने साथीहरू जो पनि हुनसक्छ तपाईँ उहाँहरूसँग आफ्नो समस्याको बारेमा छलफल गर्नुहोस् समस्या भनेर भनेको पर्मानेन्ट हुँदैन त्यो कुरा याद गर्नुहोस् कुनै पनि समस्या जिन्दगीभर रहिरहँदैन त्यो छोटो समयको लागि आउँछ र केही समयपछि त्यो समाधान भएर जान्छ अथवा त्यो समाधान नै नभए पनि त्यसलाई तपाईँले जित्न सक्नुहुन्छ त्यो समस्यालाई तपाईँले चेल्न सक्ने हुनुहुन्छ त्यही भएको हुनाले प्लिज दुई दुईपटक सोच्नुहोस् आफ्नो समस्या आफ्नो मन मिल्ने मान्छेसँग चाहिँ भन्नुहोस् र त्यहाँबाट पनि भएन भने कोबाट समस्या समाधान पाउन सकिन्छ अथवा तपाईँको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर चा छलफल कोसँग गर्दा राम्रो हुनसक्छ भनेर तपाईँले अरूहरूसँग पनि सोधपुछ गर्नुहोस् कसै कसैले तपाईँलाई बताइदिन सक्छ त्यसको ते माध्यमबाट तपाईँ मनोविमर्शकर्तासम्म अथवा मनोचिकित्सकसँग मनोचिकित्सकसम्म अथवा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 उहाँ बाल बालिकाको मानसिक स्वास्थ्यको क्षेत्रमा बढी सक्रिय हुनुहुन्छ बालबालिकाको मनोविज्ञान वा मानसिक स्वास्थ्य साथै कुनै पनि मानसिक स्वास्थ्य सम्बन्धित समस्या छन् भने हामीलाई पत्रचार गर्नुहोला हामीलाई तपाईँले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा एट साई विज्ञान डट कम एमएनओ जेआइजिवाईएसए विज्ञान डट कम एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सय अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सयमा आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो अनलाइन डट कमसँगै साइक विज्ञानको वेबसाइट डब्लुडब्लु डट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एट साइक फलो गर्न पनि सक्नुहुन्छ आजको कार्यक्रमको पहिलो खण्डमा हामीले हाम्रो आनी वंशानुगत कारणले हुन्छ कि सामाजिक वातावरणको कारणले भन्ने बारेमा छलफल गर्यौं दोस्रो खण्डमा इटिङको बारेमा चर्चा गर्ौं र अन्त्यमा साइक विज्ञान टिप मर्ता अनिल विलासबाट लियौ आजको कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई विशेष धन्यवाद अर्को शनिबार मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धित रोचक सामग्री ल्याउने नै छौँ म सुजन श्रेष्ठ कृपा सीख कार्यक्रम बिदा लिंक नमस्कार, नमस्कार।